धारावा रा रियता सम्बन्धी स्वतन्त्रता एक पक्ष राष्ट्रहरूले देहाय बमोजिमका कुराहरू समेत सुनिश्चित गरी अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिहरू सरह आवाज जावत गर्ने स्वतन्त्रता आफ्नो वासस्थान र रा राष्ट्रियता रोज्न पाउने स्वतन्त्रताको अधिकार स्वीकार गर्नेछन् राष्ट्रियता प्राप्त र रा परिवर्तन गर्ने अधिकार भएको तथा स्वेच्छाचारी ढङ्गमा वा अपाङ्गताको आधारमा आफ्नो राष्ट्रियताबाट वञ्चित नगरिएको अपाङ्गताको आधारमा आफ्नो राष्ट्रियताको वा अन्य परिचयका कागजातहरू प्राप्त गर्ने राख्ने वा उपयोग गर्ने क्षमताबाट वा आवतजावतको स्वतन्त्रताको प्रयोगमा सहजता प्रदान गर्न आवश्यक पर्ने अध्यागमन कार्यवाही जस्ता सम्बन्धित प्रक्रियाहरूको उपयोग गर्नबाट वञ्चित नगरिएको आफ्नो देश लगायत कुनै पनि देश छोड्ने स्वतन्त्रता रहेको स्वेच्छाचारी ढङ्गबाट वा अपाङ्गताको आधारमा आफ्नो देशमा प्रवेश गर्न पाउने अधिकारबाट वञ्चित नगरिएको दुई जन्म भएलगत्तै अपाङ्गता भएका बालबालिकाको दर्ता गरिनेछ र निजहरूलाई जन्मनासाथ नाम पाउने अधिकार राष्ट्रियता प्राप्त गर्ने अधिकार तथा सम्भव भएसम्म आफ्नो बाबुआमा पहिचान गर्ने र निजहरूबाट स्याहार पाउने अधिकार हुनेछ